नमस्कार तथा शुभ प्रभात बिहानी ओछाँगै बिहानी प्रहरको कार्यक्रम शुभ बिहानीमा त स्वागत छ प्रविधि कक्षकाभित्र मसुर्य ढकाल सुनिरहनु भएको छ हामीलाई प्रत्यक्ष रूपमा अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय र इन्टरनेट अनलाइनमा डब्लु डब्ल्यू डट गरेर सुनिरहनु छ कार्यक्रम शुभ बिहानीमा रहेर हामी चारवटा चरणहरू लिएर आउने गर्दछौँ जसमध्ये कार्यक्रमको पहिलो चरणमा आजको पञ्चाङ्ग प्रस्तुत हुनेछ भने कार्यक्रमको दोस्रो चरणमा रहेर त बाई कि ग्रहको चर सममेटिएका बाह्रवटा प्रस्तुत गर्नेछौँ भने कार्यक्रमको तेस्रो चरणमा रहेर रहे। आज रेडियो अर्पण एक सय चार थब्लो के कस्ता कार्यक्रमहरू प्रसारण हुन्छन् त सोको जानकारी कार्यक्रमको रूपरेखा प्रस्तुत गर्नेछौँ भने कार्यक्रमको चौथे अनिको अन्तिम चरणमा रहेर आज तपाईँको जन्मदिनका शुभकामना रूपी शब्दहरू प्रस्तुत गर्नेछौँ कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु कार्यक्रमको पहिलो चरण आजको पञ्चाङ्गबाट आजमिति विक्रमसम्म दुई हजार सत्तरी साल जेठ महिना पन्ध्र गति बुधबार तदनुसार दुई हजार मे उन्तिस तारिक ज्येष्ठ कृष्ण पक्ष पञ्चमी तिथि राति दस छब्बिस बजे उपरान्त षष्ठी तिथि उत्तर साढा नक्षत्र दिउँसो तीन सोह्र बजे उप श्रवण नक्षत्र शुक्ल योग बिहान नौ योग योग योग चाँ चाँ बजे योग ब्रह्मयोग कौलोपकरण आनन्दादि योगमा योग चन्द्रमा मकर राशिमा लाभेला बिहान छ चौबिस बजेसम्म योथ कार्यक्रमको पहिलो चरण आजको पञ्चाङ्ग प्रस्तुत गरिसके पछाडि अब पनि प्रवेश गर्न चाहन्छौँ सा। तपाईँकै ग्रह गोचर समेटिएका कार्यक्रमको दोस्रो चरण राशिफलतर्फ मेष राशि मेषराशि होने का नया काम थालनी होने खाल दिन रहे रुचि अनुसार कार्य मिलने खाल वातावरण मिलने वाने देख परिश्रम अल बढ़ी देखिश भेदघाव एवं मनोरञ्जनमा समय बित्ने देखिन्छ मनले चाहेको ठाउँको यात्रा हुने खालको दिन रहेको छ भने आफ्नो नो नोक्सानीलाई घटाउन सकिन्न जस्तो रहेको छ वृष राशिको लागि परिवारको माया प्राप्त गर्न सकिने खालको समय रहेको छ तपाईँलाई कुनै पुरस्कार पर्न सक्ने खालको समय रहेको छ भने तपाईँको कतैको यात्राको योग रहेको छ कर्कट राशि लाभदायक समय आएको देखिन्छ जे गर्दा पनि आर्थिक लाभ हुने खालको समय रहेको छ भने धन र धर्मलाभको बेला पनि यही रहेको छ मेथोन राशिको लागि हुनेहरूका लागि समस्या आफै टुङ्गो लाग्ने खालको समय रहेको देखिन्छ तपाईँको समय मनोरञ्जनमा बित्नेछ भने भेटघाटले केही राहत मिल्ने खालको समय रहेको छ तपाईँको लागि आजको दिन एकदम रमाइलो रहेको छ भेटघाटमा समय बित्नेछ कु सही प्रयोग गर्ने अवसर आएको पनि देखिएको छ विचार गर्नुहोला अब सुधारको समय आएको देखिएको छ तुला को लागि विभिन्न देवालय मठ मन्दिरको भ्रमण गर्ने खालको समय आएको देखिन्छ केही गर्दा विचार पुऱ्याउनुहोला आजको दिन तपाईँको लागि सामान्य रहेको देखिन्छ मित्र मिलनको समय रहेको देखिएको छ भने केही गर्दा तपाईँले बेचार पुर्याउनु पर्नेछ आमदानी भइरहने देखिएको छ तपाईँले लामो समयदेखि गरिराखेका कामदेखि मन मोडिन सक्छ तपाईँको मन चञ्चल हुने सम्भावना छ व्यावहारिक समस्याको टुङ्गो लाग्ने खालको समय रहेको देखिन्छ मनोरञ्जनमा तपाईँको समय बेच्नेछ खानपिन एवं सामान किनमेन हुने खालको समय रहेको छ बुद्धिमान तरिकाले काम गर्नुभयो भने सम्पन्न हुने खालको दिन रहेको देखिन्छ जिद्दी गर्ने बानी छाड्नुभयो भने बेस हुने खालको समय रहेको छ मीन, रा मीन, मीन देखिन्छ परिवार तथा आफन्त राम्रतैको यात्राको योग रहेको बाह्रवटा राशिफल कार्यक्रमको दोस्रो चरणमा प्रस्तुत गरिसकेका छौँ र अब पनि प्रवेश गर्न चाहन्छौँ कार्यक्रमको तेस्रो चरण आज रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगा हर्चबाट के कस्ता कार्यक्रमहरू प्रसारण हुन्छन् त सोको जानकारी कार्यक्रमको रूपरेखार्फ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 लोकझंकार सुन्न सक्नुहुनेछ दश पन्दसम्म अर्पण समाचार सुन्न सक्नुहुनेछ भने दस, दस पद्रि एघार बजेसम्म तपाईँ कार्यक्रम आधुनिक यात्रा सुन्न सक्नुहुनेछ सहकर्मी साथी प्रतीक्षाको साथमा एघार बजेदेखि एघार दससम्म अर्पण खबर सुन्न सक्नुहुनेछ भने एघार दसदेखि मध्याह बाह्र बजेसम्म तपाईँ कार्यक्रम जस्ट फर इन्जोय सुन्न सक्नुहुनेछ सहकर्मी साथी सम्झना र मेरो बाह्र बजेदेखि बाह्र पन्ध्रसम्म नेपाल वाणी समाचार सुन्न सक्नुहुनेछ भने बाह्र पन्ध्रदेखि दिउँसो एक बजीसम्म ननिष्ठ बलिउड नयाँ गीतहरू सुन्न सक्नुहुनेछ एक बजेदेखि एक दशसम्म अर्पण खबर एक दशदेखि दुई बजीसम्म अफलाइन चोइस सुन्न सक्नुहुनेछ भने दुई बजीदेखि दुई दशसम्म अर्पण समाचार सुन्न सक्नुहुनेछ दुई दशदेखि तीन बजेसम्म कार्यक्रम अर्पण समर्पण सुन्न सक्नुहुनेछ अनुप सुनसादी पसलले प्रायोजन गरेको सहकर्मी साथी प्रतीक्षाको साथमा तिन बजेदेखि तिन पन्ध्रसम्म नेपालवाणी समाचार सुन्न सक्नुहुनेछ तिन पन्ध्रदेखि चार बजेसम्म तपाईँ कार्यक्रम लौ खानुस् गाउँ सुन्न सक्नुहुनेछ साथी सा हरवाजन दिल गुरुङको साथमा चार बजेदेखि चार दससम्म तपाईँ अर्पण खबर सुन्न सक्नुहुनेछ चार दसदेखि साँझ पाँच बजेसम्म कार्यक्रम कलिउड काउन्टाउन सुन्न सक्नुहुनेछ साथी सागर ढुङ्गानाको साथमा पाँच बजेदेखि पाँच पच्चिससम्म अर्पण बुलेटिन पाँच तिसदेखि छ बजीसम्म तपाईँ विविध गीत सङ्गीत सुन्न सक्नुहुनेछ छ बजेदेखि छत्तिससम्म नेपालवाणी समाचार छत्तिसदेखि सात बजीसम्म अर्पण स्थानीय समाचार सुन्न सक्नुहुनेछ भने सात बजेदेखि साततिसससम्म कार्यक्रम अर्पण शुभ साँझ सुन्न सक्नुहुनेछ सा। मनोकामना अटो वर्कसपले प्रायोजन गरेको साथी प्रतीक्षाको साथमा साततिसदेखि आठ बजीसम्म साझा खबर सुन्न सक्नुहुनेछ आठ बजेदेखि आठतिससम्म नेपालवाणी समाचार आठ पैँचालिसदेखि नौ पन्ध्रसम्म बिबिसी नेपाली सेवा सुन्न सक्नुहुनेछ भने नौ पन्ध्रदेखि राति दस बजीसम्म तपाईँ बुलबुल सुन्न सक्नुहुनेछ दस बजेदेखि दस पन्ध्रसम्म नेपाल एफएम समाचार दस पन्ध्रदेखि राति एघार बजेसम्म खोलदोली डट कम सुन्न सक्नुहुनेछ सा। र त्यस पछाडि हाम्रो प्रसारहरू सेवा बन्द रहनेछ र पुनः भोलि बिहान भएको मासमा चार बजेदेखि पाँच बजीसम्मको बीचमा ओम ब्रह्म सन्देश र प्रवचनमाला लिएर उपस्थित हुनेछौँ भने पाँच तिसदेखि पाँच पचपन्नसम्म प्रभात बाणी सुन्न सक्नुहुनेछ 6 बजेदेखि छत्तिससम्म साझा खबर छत्तिसदेखि सात बजेसम्म बाढी बहस सुन्न सक्नुहुनेछ भने सात बजेदेखि सात पन्ध्रसम्म अथवा अर्पण स्थानीय समाचार सुन्न सक्नुहुनेछ र पुनः तपाईँको र हाम्रो भेट कार्यक्रम शुभ बिहानीमा सात पन्ध्रदेखि हुने नै छ र यत्र यो कार्यक्रमको तेस्रो चरण कार्यक्रमको रूपरेखा आज रेडियो अर्पण एक सय के कस्ता कार्यक्रमहरू प्रसारण हुन्छन् त सोको जानकारी कार्यक्रमको रूपरेखा प्रस्तुत गरिसकेका छौँ र अब पनि प्रवेश गर्न चाहन्छौँ कार्यक्रम को चौथो यानी कि अंतिम चरण तुभ कामना रूपी शब्द हेप्पी बर्थडे टू यू आज जन्मदिन प्न हने तपूर्णलाई जन्मदिन को लाखों लाख शुभ कामना रह हमी कने शुभ कामना शब्द प्राप्त भई रह छैन खैर आज जन्मदिन पति हो तपाईँलाई जन्मदिनको यो शुभ अवसरमा तपाईँले आँटेका चाहेका प्रत्येक चाहना इच्छाहरू पुरा हुँदै जाऊन् प्रत्येक काममा सफलता मिल्दै जाओस् प्रत्येक काममा सगरमाथाको शिखर सुम्न सफल हुनुहुनेछ सु। धनिवार। सु यो शुभकामना दिन चाहन्छौँ र यही शुभकामना सँगसँगै हामी कार्यक्रमबाट छुटेर जानुपर्ने बेला भइसकेको छ कार्यक्रम सुन्नुभयो प्रत्यक्ष रूपमा होस् या इन्टरनेट अनलाइनमा तपाईँ सम्पूर्णलाई धन्यवाद अनि धन्यवाद यदिका जेलसम्म प्रविधि कक्षीबाट सघाउने मित्र रैजनलाई पनि र कार्यक्रम शुभ बिहानीको आजको यो श्रृङ्खलाबाट कार्यक्रम प्रस्तुत म सूर्य पनि विधा हुन चाहन्छु ौ तिमी मलाई फुलको डालीमा तिमी लाख वर्ष बाँच यो खुसी यो रमाइलो आऊ मिले र बाँडो यो खुसी यो रमाइलो आऊ लेर र बाँडो ढुकिमा दुग अझम्बर मुटुभित्र ढुकुकीमा अझ बरे माया गासो फुलको डालीमा बसेर तिमी हाँस यो माया तिमीलाई तिमी लाख वर्ष बाचा